आज घर गहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसारी ल्याएको नि कम बाठी आखिर बुढी पनि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 स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार पाँच मेगा हर्चमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर तपाईँहरूलाई भेट्न हामी आइसकेका छौँ आज पनि दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न र शून्य आउन सक्नुहुन्छ अनि आफ्नो आफन्त तपाईँ सम्झिनुहोस् तपाईँको साथमा हामी नेपाली सुगम सङ्गीतका सदाबाहार आधुनिक गीत सङ्गीतहरू तपाईँको माझमा राख्नेछौँ र तपाईँले यति बेला रेडियो र कोही साथी आउने तर्खरमा हुनुहुन्छ आइसक्नु भएको छ राज्यले इसारा गरिसक्नु महासँग कुराकानी गर्छु नमस्कार हजुर अनि अनि अनि अनि अनि के राज आफन्तहरूको लागि पहिला आउनुहुने साथीहरूको लागि र चिमेरो छिमेकी लगरी प्लस ज्यामिरीको छिमेकीहरूको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो गणेशजी अहिले भने छुट्टिन्छ है ल नमस्कार, नमस्कार। गणेशजी हुनुहुन्थ्यो यति बेला डल्लाकुटी पोल्ट्री फर्मबाट आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी तपाईँकै सम्झना आफन्तसम्म पुर्याउनका लागि आएका छौँ दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ फोन उठाउनको लागि निकै नै तयार भएर बसिराख्नु भएको छ अनि म तपाईँको सम्झना आफन्तसम्म पुर्याउनको लागि आउनेबाट तपाईँलाई साथ दिइराखेको छु यदि आउन चाहनुहुन्छ आफन्तलाई सम्झिन मन लागेको छ कुनै सम्झना सन्देशहरू छन् भने त्यो बाटो कि लागि हो यति बेला कोही साथी आउने तर्खरमा कुराकानी गर्छु हजुर पनि एकदम मेरो त भर्खर भयो खाजा खाएर बल्ल यहाँभित्र तपाईँहरूसँग कुराकानी गर्न छिरेको मात्रै हो अनि शान्तिजी अनि के कसरी बित्याजी कृपया ठिकै छ यो समस्या टेलिकमको समस्या यस्तै छ कहिले काहीँ राम्रोसँग कुराकानी भइराखेको बेलामा बिचैमा डिस्कनेक्ट हुन्छ हाम्रो नीति नियम यो नेपालको यस्तै परिवारले भन्नुपर्छ बार जे जस्तो भए पनि अर्पण समर्पणको श्रृङ्खला तपाईँकै लागि हो दुईवटा बाटो पनि तपाईँकै लागि हो आशा गरौँ तपाईँको फोन चाहिँ पक्कै पनि काटिने छैन पुनः प्रयास गर्नु होला यो पनि आग्रह गर्छु र यति बेला अर्को साथी आइसक्नुभयो अरे राज्यले इसारा गरिसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हेलो हजुर अनि शान्तिजी बोल्दा बोल्दै बिचमा फोन काटियो है यो प्रब्लम के गर्नु सि त बुझाउने पऱ्यो जे जे भए पनि सहनै पर्छ फेरि है हजुर ल ठिकै छ कति छिटो लक हुँदो रहेछ लागि सुभाषा नचिन्ने सम्पूर्ण लगाएर मेरो बहिनी पार्वतीको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ है हुन्छ नमस्कार शान्तिजी हुनुहुन्थ्यो यति बेला र समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ र तपाईँको सम्झना आफन्तसम्म पुर्याउनका लागि हामी आएका छौँ जी होस् तपाईँ पनि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी यति बेला भने अर्को साथी आउने तर्खरमा हुनुहुन्छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउने गर्छौँ करीब करिब तिन बजेसम्म र व्यवसायमा रहेर रहे रहे तपाईँकै सम्झनालाई आफन्तसम्म पुर्याउने गर्छौँ पुर्याइराखेका छौँ र पुर्याइ नै रहनेछौँ जबसम्म तपाईँले हामीलाई साथ दिनुहुनेछ तपाईँले हामीलाई माया गर्नुहुनेछ यति बेला पनि अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ र आजले त्यस्तै त्यस्तै इसारा गर्नुभएको छ मलाई म स्वागत गर्छु नमस्कार हजुरमाटी को बोल्दै हुनुहुन्छ बदन बदन अधिकारी अधिकारी जी, जी, जी। बिग्रमा सुने एकदम रमाइलो दिदी बिहान गएको शुभकामना <laughs> अनि दनजी खुसी लाग्यो राम्रोसँग बस्नुलाई आफ्नो यति बेला चैनपुरदेखि आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा अर्को साथी पनि आउने तर्खरमा हुनुहुन्छ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ सम्झिन मन लागेको छ पक्कै पनि तपाईँलाई फोन पनि प्रयास गरिराख्नु भएको छ होला लागि पनि राखेका छैन होला तर फोन लागेन एकचोटि हान्दा लागेन भनेर तपाईँ निराश पक्कै नभन्नुहोस् प्रयास गर्नुहोस् पक्कै पनि लाग्नेछ तपाईँको सम्झना सार्नको लागि हामी हरेक दिन आउँछौँ आज नगे भोलि फेरि पुनः भेट भइ नै यति बेला कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु त्यस पछाडि भने हामी एउटा मिठो आवाज तपाईँको माझमा राख्छौँ हजुर नमस्कार मेरो पनि एकदम ठिक छ कता हराउनु भएको थियो हराएको छैन कठारतिरै छु है ल ठिकै छ सम्झिँदै गर्नु होला माया नभएको है अनि आज अर्पण समर्पण मार्फत सम्झिने अनि रात दाईलाई अनि बिष्णु दाइलाई अब होल युनिट अनि अब समर्पणमा आउने सम्पूर्ण साथीहरूको लागि घर परिवारको लागि हजुर अनि मलाई नचिने चिन्ने सम्पूर्णको लागि हुन्छ कार्यक्रममा गा आउनुभयो खुसी लाग्यो अहिले भने सुटेको छु है नमस्कार यति बेला पूर्णिमा जे आउनु भएको थियो कठारदेखि र यति बेला भने मैले तपाईँलाई एउटा मिठो आवाज नै राख्नुपर्छ अगाडि उद्धस गरिसकेका छु यति बेला अरू पनि समय पड्केको यो श्रृङ्खलामा राख्छु तपाईँ सम्पूर्णको लागि निसा देशको आवाजमा यो मिठो आवाज गहना किनेर घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादीबाट ल्याएको नि हजुर त्यो पनि भरिराख्नु पर्छ र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 नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ आचार्य हार्डवेयर बकुलहरू चोक फोन शून्य छपन्न पाँच साठी आठ सय बिस प्रोपराइटर उपेन्द्र आचार्य नववर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ आकर्षित सुनसादी पसल सौरा चोक प्रोपाइटर अर्जुन पोखरेल मोबाइल अन्ठानब्बे नव वर्ष दुई सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ अजय सुन पसल टाढी चोक सिनेमा रोड प्रोप्राइटर अजय कालीराज मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस पाँच सय अठासी नववर्ष दुई हजार सत्तरी साल पावन अवसर में हम्रा जनता युवा तथा कार्यकर्ता एवं देश विदेश में रहन नेपाली जनहर सुख शांति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर हार्दिक मंगलमय शुभ अर्पण करद अखिल क्रांति नंबर दुई उपाध्यक्ष प्रदीप रेग्मी नववर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हमारा संपूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिंतक सुख शांति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभ कामना अर्पण कराचार्य नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ गङ्गा प्लाजाभित्र प्रोपाइटर किशोर कार्की नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ प्रोप्राइटर नव शुभकामना अर्पण गर्दछौ बाबाइरहने चार पर्सा प्रोपाइटर सन्तोष थपलिया सम्पर्क सुना छपन्न पाँच त्रियासी एक सय छैसठी सम्पूर्ण किसिमका मोटरसाइकलहरू खरिद बिक्री गरिन्छ नववर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्ग आपजन तथा शुभ चिंतक में सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना अर्पण करोपराइट नववर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हमारा ग्राहक वर्गर आपजन तथा शुभ हार्दिक मंगलमय शुभ कामना अर्पण कर बागलुङकाली पुस्तक पसल फोन शून्य छपन्न पाँच एकसठी सात सय एकचालिस हामी कहाँ सम्पूर्ण बोर्डिङहरूको पाठ्य पुस्तक आइसकेको जानकारी गराइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ प्राचार्य एवं वैर्यमावी समस्त विद्यालय परिवार नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भैरव मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय एकानब्बे नववर्ष दुई सालको पावन अवसरमा हाम्रा सम्पूर्ण आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ निर्माण अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय पाँच मेगा हर्ष र यो कार्यक्रम अर्पण समर्पण किसिनको व्यवसायिक विश्राम पछाडिको यो समयमा फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई अर्पण समर्पणको श्रृङ्खलामा र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ सहभागी भएर भनेदेखि आउनु होला दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य आउन सक्नुहुन्छ अनि आफ्नो आफन्तलाई सम्झिनुहोस् आफ्नो घरपरिवारलाई सम्झिनुहोस् आफन्तहरूबाट साथीसङ्गीबाट घरपरिवारबाट अलिकति टाढा जानुभएको छ कुनै सन्देशहरू तपाईँलाई नदिन आउने भएको छ फोन गरिराख्नु भएको छ अथवा फोन लागिराखेका छैन एकपटक तपाईँले हामीलाई सम्झिनुहोस् पक्कै पनि तपाईँको फोन लाग्नेछ अनि तपाईँको सम्झना हामी आफन्तसम्म पुर्याउने नै छौँ र यति बेला तपाईँले अर्पण समर्पणको श्रृङ्खला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चबाट सुनिराख्नु भएको छ तपाईँलाई जानकारी गराउँछु अर्पण समर्पणको यो आजको श्रृङ्खलासँग सहकारी गरेको हो अनुप सुनचादी पसलले तपाईँलाई नयाँ नयाँ डिजाइनका आकर्षक सुनसादीका गरगनाहरूको आवश्यकता परेको छ राज्य संसारका रत्नहरू पाइने ठाउँको खोजीमा हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँले सम्झिनु होला अनुप सुनचाँदी पसललाई यो जानकारी तपाईँलाई गराउँछु र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ आउँदै गर्नुहोस् तपाईँ आउने दुईवटा बाटो हामीले खुला गरिराखेका छौँ शु। शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला लागि राख्न चाहन्छु एउटा निकै नै रमाइलो आवाज अञ्जना गुरुङको शर्मा आफै पनि जानिनँ अरूले भनेको पनि मानेन तिमीलाई माया गरेर तिम्रै भएर परेर लौ न बाबा मरे मरे म के नै रमाइलो खालको गीत तपाईँले सुनिसक्नु भएको छ सम्झुनाको रुङको सुमा र अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ अनुप सन्चानी पोसलले आजको कार्यक्रमसँग का, सहकार्य गरेको छ यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार कस्तो अनलकी भन्नुपर्छ है राज्यले के गर्नुभयो के गर्नुभयो थाहा छैन राज्यले होइन फोन नेटवर्क नै यस्तै छ भनिराख्नु भएको छ ठिकै छ अर्पण प्रयास गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिस भन्दै थिएँ राजुले हात जोडी भएको छ भन्ने कार्यक्रमबाट छुटिनुपर्छ है भन्दै हुनुहुन्छ यति जेलसम्म तपाईँले अर्पण पड़ समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनामा रहेर तपाईँले साथ दिनुभयो तपाईँप्रति आभारी छु र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति आभारी छु आज अलिकति डिस्कनेक्ट भइरहेछ फोनहरू अलिकति समस्या पनि आइरहेछ जे होस् तपाईँले प्रयास गर्नुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र अनलाइनबाट सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद दिन्छु अनि यति जेलसम्मको प्राविधिक साथको लागि राजलाई हृदयदेखि नै धन्यवाद दिँदै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि सुटिन्छु हवस् त नमस्कार सीलक गहना किनेर ल्याएँ नि एक